नमस्कार साथ भएको तत्कालीन माओवादी विद्रोहीले यात्रु बसमाथि विद्युतीय धरा विस्फोट गराएको घटनास्थलमा निर्मित बाँदरमोडे स्मारकमा घटनाको नवौं वार्षिकीको अवसरमा बिहिबार स्मृति सभा सम्पन्न भएको छ बाँदरमोडे घटनापीत सङ्घर्ष समितिले आयोजना गरेको स्मृति सभाका वक्ताहरूले घटनाका दोषीलाई कटघरामा उभ्याएर घटनापीतलाई न्याय दिनुपर्ने बताएका छन् उनीहरूले घटना भएको आठ वर्ष बितिसक्दा पनि सरकारले दोषी पत्ता न लगाई उनीहरूलाई कानुनी कारवाहीको दायरामा ल्याउन नसक्नु लाज मर्दो भएको र यसले गर्दा घटनापीलाई न्यायको अनुभूति हुन नसक्ने विचार व्यक्त गरेका छन् स्मृति सभालाई पत्रकार पत्रकारद्वय युवराज घिमिरे र कनकमाढी दीक्षित सङ्घर्ष समितिका अध्यक्ष मुक्ति नियोपाने लगायतले सम्बोधन गर्नुभएको थियो उहाँहरूले बाँदरमोडे घटना जघन्य भएकाले पीडित पक्षलाई उचित राहत र दोषीलाई कारवाही हुनुपर्ने जोड दिनुभयो माडीको बाँदरमोडेमा दुई साल जेठ तेइस गति तत्कालीन ने विद्रोही नेकपा माओवादीले नादुइख तीन दुई चार पांस नमर पांच नंबर को सावजनिक यात्रु बस लक्षित गरी विद्युत धराप विस्फोट कराँ 38 जनाको को घटनास्थलम जान गई थी पचहत्तर जना घाइते भैया थे घाइतेमे पांच वर्षा तीन जनाक मृत्यु भईसकोक मृतक समझना में मा बीहबार घटनास्थल में दीप प्रज्जवलन करवाधिकार आयोग उपक्षी कार्यालय बुटबल का प्रमुख दीपक जंग कारर्की शान्ति समिति चितवनका संयोजक विष्णु वागले नेपाली कङ्ग्रेसका भूपतिदास सापकोटा नेकपा एमालेका सरस्वती विष्ट लगायतले घटना गराउने अझैसम्म पनि कानुनी दायरामा नआएको भन्दै सरकार र माओवादी पक्षसँग घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउन माग गर्नुभयो माडीको बाँदर घटना पीडितका लागि नेपाल सरकारले उपलब्ध गराउने भनेको साठी लाख रुपियाँ पीडितहरूले नलिने घोषणा गरेका छन् फागुन में प्रथम माड़ी महोत्सव के उद्घाटन का बेला मड़ी पूग्न भाग एकीकृत नेकवादी का अध्यक्ष पुष्पकमल दाहाल प्रचंडली बामोड़े घटना का पीड़ित स्व विवेक ने खर्च कर सकने करी सरकार साठी लाख रुपया उपलब्ध कराने घोषणा गर्नुभएको थियो तर यो राहत प्याकेज पीडितहरूको हितका लागि भन्दा पनि विकास निर्माणका लागि जस्तो देखेकाले राहत अस्वीकार गरेको घटना पीडित सङ्घर्ष समितिका अध्यक्ष मोक्ति न्यौपानेले बताउनुभयो पश्चिम चितवनका विभिन्न स्थानमा विकास निर्माण भएका कामहरू गुणस्तरीय नभएको उपभोक्ताहरूले बताएका छन् राज्यले करोडौँ लगानी गरी निर्माण गर्न लगाए पनि सरकारी निकाय र ठेकेदारको मिलेमतोमा काम गुणस्तरीय नभएको उपभोक्ताहरू उपभोक्ताहरूको आरोप छ जिल्ला विकास समिति चितवनले बिहिबार पार्वतीपुरमा आयोजना गरेको सार्वजनिक का सुनवाई का का कार्यक्रममा सहभागी भएका स्थानीयले विकास निर्माणका काम प्रभावकारी नभएको बताएका हुन् पश्चिम चितवनका एघार गाविसबाट राजनैतिक दल का प्रतिनिधि सामजिक संर्वसाधारण को सहभागिता रिविक सड़क विभाग लगाये कार्यालय भैया का। निर्माण कार्य गुणस्तरीय नीता का हुरतपुर मड़ी ठोरी सड़क भरतपुर मेघौली सड़क रंगलपुर बजार भितरी सड़क निर्माण सब में कालपत्रे गुणस्तरीय न उपभोक्ताहरूको भनाइ छ उनीहरूले निर्माण सम्पन्न भइ नसक्दै बाटो भत्किन थालेकाले यसमा सरकारी तथा ठेकेदारको मिलिमत भएको आरोप लगाएका छन् कार्यक्रममा बोल्दै पार्वतीपुरका भरत प्रसाद लामिछानेले आर्थिक वर्ष सकिन लाग्दा गरिने निर्माण कार्य गुणस्तरीय नभएको बताउनुभयो वर्ष लाग्ने बित्तिकै गर्ने सडकको निर्माणमा गुणस्तरीय गुणस्तरहीन सामग्री प्रयोग गरिने र हतारमा काम सकिने भएकाले चाँडै नै भत्कने गरेको उहाँले बताउनुभयो भरतपुर माडी र भरतपुर मेगौली सरखण्ड भत्केको वर्षौँ भइसक्दा पनि मर्मत र कालोपत्रे नगर्दा आफूले दुःख पाएको गाउँलेहरूको भनाइरहेको छ नारायणी नदी किनारलाई व्यावसायिक परियोजनमा लगिने भरतपुर नगरपालिकाको नडी बदल गर्न नगरपालिका स्वयंले शर्त अघि सारेको छ भरतपुर नगरपालिकाको नेतृत्वमा नारायणी नदी संरक्षण समिति निर्माण गर्न सरकार पक्षहरू राजी भए सो निर्र्णय बदल गर्न सकिने बिहिबार भएको वार्तामा छलफल भएको छ नगरपालिकाको निर्णयका सम्बन्धमा सरकार पक्षहरूबीच बसेको सो बैठकमा नगरपालिकामा राजनैतिक दलहरूबाट प्रतिनिधित्व गर्ने नेताहरूले यस्तो प्रस्ताव गरेका हुन् नगरपालिकाका तर्फबाट यस्तो प्रस्ताव आएपछि सो बैठक बिना निष्कर्ष टुङ्गिएको थियो नगरपालिकाभित्रको सार्वजनिक जग्गाको स्वामित्व नगरपालिकाको हो त्यो स्वामित्व कायम गराउन पनि संरक्षण समितिको संयोजक नगरपालिकाका मेयर वा कार्यकारी अधिकृत हुनुपर्छ बैठकमा नेकपा एमालेका प्रतिनिधि भक्तिप्रसाद गौतमले भन्नुभयो यदि संरक्षण समितिको नेतृत्व नगरपालिकाले नपाउने हो भने सो बैठकको निर्णय फिर्ता हुने छैन बैठकमा सहभागी एकीकृत नेकपा माओवादीका प्रतिनिधि खेमराज पौडेल र नेकपा माओवादीका प्रतिनिधि दुर्गा सुवेदीले पनि सो प्रस्तावमा समर्थन जनाउनु भएको थियो बैठकमा कङ्ग्रेस प्रतिनिधि मिलनबाबु श्रेष्ठको भनी उपस्थिति भएन वार्तामा राजनैतिक संयन्त्रबाट यस्तो शर्त आएपछि उद्योग वाणिज्य सङ्चित वन नागरिक समाचित वन टोल विकास संस्थाका प्रतिनिधिहरूले नगरपालिकाको निर्णय बदर नगरी कुनै पनि छलफलमा अघि नबढ्ने अडान राखेर बैठक स्थलबाट बाहिरिएका थिए <द्रेवारी> यातायात व्यवस्था विभागले यातायात चालक अनुमति पत्रको प्रयोगत्मक परीक्षा प्रणालीमा फेरबदल गरेको छ फेरिएको व्यवस्था अनुरूपको भौतिक पूर्वाधार निर्माणमा भने विभागले तदारुकता देखाएको छैन जसका कारण चालक का अनुमति पत्र लिन चाहनेहरू कहिले वितरण थालिन्छ भन्ने अनिलमा छन् सेवाग्राही मात्र होइन यातायात व्यवस्था कार्यालय कर्मचारी नै यसबारेमा अनभिज्ञ छन् सरकारले अन नयाँ प्रविधिको लाइसेन्सको प्रयोगत्मक परीक्षाको तयारीका लागि चैत्र छब्बिस गतिदेखि लाइसेन्स परीक्षाको आवेदन समेत बन्द गराएको थियो बन्द भएको परीक्षाको आवेदन र ट्रायल परीक्षा वैशाख उनातिस गतेबाट खुले पनि नारायणी अञ्चल कार्यालय वीरगन्जले भने आवेदन खुला गरेको छैन सेवाग्राहीहरू दैनिकी जसो कार्यालयमा आवेदन कहिले खुल्छ भन्दै सोध्दै पुग्छन् कर्मचारीहरू थाहा छैन भन्दै फर्काइदिन्छन् यातायात व्यवस्थाकारले बेरेगन्जले नयाँ व्यवस्था अनुरूपको भौतिक पूर्वाधार निर्माणको कुनै पनि काम थालेको छैन पूर्वाधार विकासका लागि कुनै पनि काम अगाडि नबढेको जानकारी दिँदै कार्यालयका शाखा अधिकृत उपेन्द्र पौडेलले यसबारेमा कुनै निर्देशन तथा बजेट आइ नसकेको बताउनु भएको छ पूर्वी चितवनको रत्नगरमा हिजो बिहान गाडीको ठक्करबाट एकजनाको ज्यान गएको छ बहुमुखी क्याम्पस अगाडि गाडीले ठक्कर दिँदा रत्नगर तिनका साठी वर्षका गङ्गाबहादुर पराजुलीको ज्यान गएको हो बिहान छ बजे गाडीको ठक्करबाट गम्भीर घाइते भएका पराजुलीको उपचारका क्रममा कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा बिहान पाउने सात बजे निधन भएको जिल्ला पदाधिकारले चितवनले जानकारी दिएको छ ठक्कर दिने सवारी सदनको पहिचान भएको छैन घटनाको विरुद्धमा स्थानीयले गरेको सडक अवरुद्ध चौबिस घन्टाभित्र ठक्कर दिने गाडी पत्ता लगाउने प्रहरीको प्रतिबद्धतापछि केही बेरमै खुलेको थियो नेपाल ट्रेड युनियन कङ्ग्रेस स्वतन्त्र जिल्ला समिति चितुवनले चितवन मेडिकल कलेज प्रशासनसँग नियुक्ति पत्रको माग गरेको छ युनियनका अध्यक्ष लक्ष्मण प्रसाद भट्टराईले विज्ञप्ति जारी गरी दुई दिन काम गरेका कर्मचारीलाई स्थायी गर्नुपर्ने लगायतका माग राखेको बताउनुभयो कलेज प्रशासनले श्रम ऐनमा उल्लेख गरिएको दस प्रतिशत बोनस वितरण नगरेको स्वतन्त्रतापूर्वक सङ्गठन गर्न पाउने अधिकारबाट वञ्चित गरिएको त्रिभुवन विश्वविद्यालयको मापदण्डअनुसार दिनुपर्ने सुविधा नदिएको जस्ता आरोप विज्ञप्तिमा लगाइएको छ नक्कली नोट बनाएर सर्वसाधारणलाई ठग्दै आएका दुईजनालाई चितवन प्रहरले विभिन्न सामग्रीसित पक्राउ गरेको छ ओखलढुङ्गा जिल्लाको तारकेराबारी गाविस नम्बर छ बस्ने वर्ष पचासका होमबहादुर पौडेल र धार्दिङ जिल्ला बैरिनी गाविस छ बस्ने वर्ष बयालिसका रमन केसीलाई पक्राउ गरेको चितवन प्रहरले जानकारी दिएको छ बुधबार पक्राउ परेका उनीहरूलाई आवश्यक अनुसन्धानपछि प्रहरले हिजो विज्ञप्ति जारी गरी घटना सार्वजनिक गरेको हो नानगढको प्रहरी कार्यालयका प्रहरी निरीक्षक मदनजित महराको नेतृत्वमा खटिएको प्रहरीको संयुक्त टोलीले नानगढ लायन्सचोकमा रहेको होटल सिटी भ्यूमा जाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो कोठा नम्बर तिन से मा दुईमा बहादुर भण्डारी नाम लेखे लेखाइ बसेका पौडी र बैरेनीका केसीलाई पक्राउ गरिएको हो अनुसन्धानमा उनीहरूले डलर तथा भारतीय नोटको साइजमा कागज काटी नोटको जस्तै बन्डल बनाई बाहिरबाट प्लास्टिकले बेरी सिधासादा मानिसलाई ठगी गर्ने गरेको खुलेको प्रहरीले जानकारी दिएको छ अनि राष्ट्रभ्यूका केन्द्रीय अध्यक्ष माधव ढुङ्गेलले सोभि निर्वाचन अखिल क्रान्तिकारी प्रचण्ड पक्षधरका कारण स्थगित भएको आरोप लगाउनु भएको छ अनि राष्ट्रभ्यू चितवनले भरतपुरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा मन्तव्य राख्दै ढुङ्गेलले आफूले हार्ने अवस्था देखेर एमावादी निकट विद्यार्थी सङ्गठनले निर्वाचन भाँडेको आरोप लगाउनु भयो निर्वाचन हुने पक्का पक्की भइसकेपछि आफ्नो अवस्था कमजोर देखेर ए माओवादी निकट विद्यार्थी संगठनले देशभरिका चार सय क्याम्पसमा ताला लगाएर वातावरण धमिलो पारेको बताउनुभयो नेबीसङ अखिल क्रान्तिकारी वैद्यसम्म लगायत अन्य सङ्गठन तयारी अवस्थामा थिए आफूले हार्ने भएपछि ए माओवादी निकट अखिलले भाँड्यो उहाँले भन्नुभयो अब वर्षाको समयमा निर्वाचन गर्न सम्भव छैन भदौमा सहमति भयो भने गर्न सकिने सम्भावना रहन्छ त्यसपछि फागुन महिना कुर्नुपर्दछ ए माओवादी निकट अखिलले फर्जी विद्यार्थी भर्ना गरेर एकलौटी चुनाव गर्न चाहेको आरोप लगाउँदै ढुङ्गेलले काठमाडौँका विभिन्न क्याम्पसमा नौ सय भन्दा बढी फर्जी विद्यार्थी भर्ना गरेको बताउनुभयो फर्जी विद्यार्थी भर्ना र निर्वाचनको लागि एमावादी निकट अघि 32 करोड रुपियाँ खर्च गरेको उहाँको आरोप थियो विद्यार्थीलाई ग्यास किन्ने चामल किन्ने पचास वर्ष नागिकालाई भर्ना गरी लगायतका काम ए माबाद निकट अखिलले गरेको आरोप लगाउँदै उहाँले भन्नुभयो सोभि निर्वाचन असार साउनमा कुनै पनि हालतमा गर्न सकिन हिउँद महिना यथा निर्वाचनको वातावरण छैन अनि राष्ट्रवेद वीरेन्द्र क्याम्पस कमिटीको सहयोगमा भएको कार्यक्रममा का युवासङ्घका लेखा समिति संयोजक कमलराज पाठक एमाले नेता सूर्य पाठक अनि जिल्ला अध्यक्ष केशव कण्डे लगायतले मन्तव्य राखेका थिए जिल्ला शिक्षा कार्यालय चितोबुनले रत्नगर एकमा सञ्चालन गरेको साक्षरता कक्षाको बिहिबार अनुगमन गरेको छ कक्षा सञ्चालनको अवस्थाबारे जानकारी लिन कार्यालयले छड्के अनुगमन गरेको हो जिल्ला शिक्षा कार्यालयका उपसचिव भक्तबहादुर सेन्चुरीको नेतृत्वमा अनुगमन टोली गएको थियो अनुगमनको क्रममा कक्षा सञ्चालनको अवस्था सन्तोषजनक देखिएको उपसचिव सेन्चुरीले बताउनुभयो सिद्धिका चेपाङहरूको आय आर्जनको लागि गरिबी निवारण कोषले मेड नेपालमार्फत सञ्चालन गरेको गरिबी निवारण कार्यक्रम अन्तर्गत गठन भएका पाँचवटा सामुदायिक संस्थालाई बिहिबार रकम हस्तान्तरण गरिएको छ सिद्धिआट नान्दारमा भएको कार्यक्रममा पाँचवटा संस्थाको जगेडा कोषमा रहने गरी एक लाख पचास लाख रुपियाँसम्म हस्तांतरण करे नेपाल का उपाध्यक्ष बाबुराम केसी जानकारी दू स्थानीय अशी वर्षीय लालबहादुर चेपांग को अध्यक्षता में कार्यक्रम में मेड नेपाल का कार्यक्रम संयोजक शैलेन्द्र आचार्य सिनियर प्रावधिक धननाथ बराल चेपांग सहकारी अध्यक्ष महेन्द्र चेपांग लगायत ने मंतव्य राख विश्व वातावरण दिवसको अवसर पारेर कृषि विकास र वातावरण संरक्षणमा दिगो र प्रभावकारी भूमिका खेल्ने उद्देश्यको विद्यालय शिक्षा कार्यक्रम रामपुरमा सम्पन्न गरिएको छ कृषि र पशु विज्ञान अध्ययन संस्थान रामपुर क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको सञ्जाल युथ इको नेटवर्कको आयोजनामा चितवनका विभिन्न विद्यालयहरूमा वातावरण संरक्षण अभियान अन्तर्गत विद्यालय शिक्षा कार्यक्रम सम्पन्न गरिएको नेटवर्की अध्यक्ष सृजना दुवारीले जानकारी दिनुभयो यसैबीच चोरी शिकार नियन्त्रण युवा जागरण अभियान बछौलीले मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि बिहिबार रत्नगरमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ कार्यक्रममा जङ्गली जनावरको स्वभाव बस्तीमा पस्ने कारण मान्छेलाई आक्रमण गर्नुको कारण त्यसबाट बस्न सकिने उपायका विषयमा प्रशिक्षण दिइएको थियो अब अबपालो अर्पणजनावाजको अर्पणजनावाजमा हाम्रो प्रश्न छ दुई हजार सत्तरी साल चुनावको वर्ष हुने ए माले नेता माधव नेपालको भनाई तपाईँलाई कस्तो लाग्यो ए जनता खुसी पार्ने बोली अब त हुनै पर्यो बी अब त हुनै पर्यो नि र सी भने जस्तो सजिलो छ र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 पालो ट्राफिक खबर को नारायणगढ़ बीरगं सड़क खंड खुला नारागढ़ मोगलिन कामी पोखरा नारायणगढ़ सड़क खंडल शून्य छपन्न पांच तिर शून्य मोबाइल नंबर अन्े पचास सात सौ तिरचाली अम्बाल ट्राफिक खबरसँगै हामी स्थानीय समाचारको अन्त्यमा छौँ तपाईको गाउँठाउँमा कुनै घटना दुर्घटना घटेका छन् अनि सार्वजनिक चासोका विषयमा कुनै कार्यक्रमको का आयोजना गर्दै हुन्छ भने हामीलाई जानकारी गराउनुहोला जानकारी गराउने हाम्रो फोन नम्बर हो शून्य छपन्न पाँच त्रिसठी नम्बर शून्य छपन्न इमेल इन्टरनेटको सुविधा छ भने हामीलाई इमेल पनि गर्नुहोला इमेल हो रेडियो अवस्थ सबका सदैक काट ऑनलाइन संसार भरक साथनी बिहान सात बजे को और पनी समाचार कनाल नमस्कार रेडियो अर्पण एक सौ चार थोप्लो पांच मेगा चर्चित नेटवर्क सहकारि सुझाने आवाज